पसल अगर, स्मार्ट एजुकेशन सेंटर भंडारा डेट डेट लास्ट 100% टाइम यस प्रभावकारी स्वास्थ्य सेवा को एवं रत्नगर मेडिसिन सेंटर रत्नगर दुई मेन रोड डाड़ी चौक चितवन साझे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 गर जानकारी सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन टाड़ी चोक एम्बुलेन्स फोन चार पचपन्न चौसठी दुई सय बाइस रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा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 प्रमुख दलहरूले चुनावको विरोधमा रहेका दलहरूसँग बेग्ला बेग्लै वार्ता गर्ने निर्वाचनलाई सफल बनाउन तयारीको प्रक्रियालाई तीव्रतापूर्वक अगाडि बढाउने मतदाता नावोली सङ्कनको म्याद थप्न निर्वाचन आयोगलाई आग्रह <laughs> काङ्ग्रेसका सभापति कोइराला आइतबार भारत भ्रमणमा जाने शान्तिपूर्ण रूपमा संविधान सभा चुनाव सम्पन्न हुनेमा आफू विश्वस्त रहेको राष्ट्रसंघका महासचिव मुनको विश्वास पूर्वी चितवनको जय मङ्गलामा पोखरीमा डुबेर आज एक बालकको ज्यान गयो जबरजस्ती चन्दा सङ्कलन गरेको आरोपमा पक्र परेका वाइसेलका चारजना कार्यकर्ता धरोटीमा रिहा <गुण> मौसम परिवर्तनमा बढ्दो प्रभावले विश्वलाई थप हिंसाग्रस्त बनाउँदै लगेको अमेरिकी अनुसन्धानकर्ताहरूको दावी उत्तर कोरियाका बाढी पीडितलाई अन्तर्राष्ट्रिय रेडक्रसले सहयोग गर्ने र दक्षिण अफ्रिका र श्रीलङ्का बीचको पहिलो टी क्रिकेट आज हुँदै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लुडब्लु डट रेडियो अर्पण डट साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण अर्पण बुलेटिनमा स्वागत छ म ध्रुवराज खनाल उच्च स्तरीय राजनैतिक समितिमा रहेका चार राजनैतिक शक्तिले बारे फरक दृष्टिकोण राख्दै आएका अरु दलहरूसँग बेगला बेगले वार्ता गर्ने भएका छन् समितिको आजको बैठकले चुनावलाई सकारात्मक रूपले हेर्ने दलले उठाएका मागलाई उदारताका साथ सम्बोधन गरेर निर्वाचनमा सहभागी गराउने कार्यमा सहजता होस् भन्ने दृष्टिकोणले समितिमा रहेका दल र निर्वाचनबारे भिन्न धारणा राख्दै आएका दलहरूबीच बेग्ला बेग्लै वार्ता गर्ने निर्णय गरेको हो आगामी मङ्सिर चार गतिका लागि तोकेको संविधान सभाको निर्वाचन हर हालतमा सफल पार्नु देशको आजको अपरिहार आवश्यकता भएको दोहोऱ्याउँदै बैठकले निर्वाचनलाई सफलतापूर्वक तुल्याउन तयारीको प्रक्रियालाई तीव्रतापूर्वक अगाडि बढाउने निर्णय समेत गरेको छ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एकीकृत नेकपा माओवादीका नेता नारायण काज श्रेष्ठले निर्वाचनलाई तोकेकै मितिमा सम्पन्न गर्न समितिभित्रको एकतालाई अझ सुदृढ तुल्याएर अरू दलसँग समेत थप वार्ता र सम्वाद गरी सहमतिमा ल्याइने बैठकले निष्कर्ष निकालेको बताउनु चारको निर्वाचनलाई सम्पूर्ण रूपले सफलतापूर्वक सम्पन्न गर्नका निम्ति तयारीको प्रक्रियाहरूलाई तीव्रतापूर्वक अगाडि बढाउने जस्तै राजनीतिक समितिभित्रको एकतालाई अझ सुदृढ गर्ने र बाहिर रहेका सबै राजनीतिक पार्टीहरूलाई पनि यो बारेमा अझ बढी थप छलफल गरेर सहमतिमा ल्याउने प्रक्रिया अगाडि बढाउने भन्ने आजको निष्कर्ष हो नेकपा एमालेका नेता रघुजी पन्तले आजको बैठकमा नेकपा माओवादी मधेसी जनाधिकार फोरम नेपाल लगायत दलसँग समितिमा रहेका राजनैतिक दलले बेगला बेगले वार्ता गर्ने तथा निर्वाचनमा सहभागी हुने सन्दर्भमा उनीहरूले उठाएका मागलाई उदारताका साथ सम्बोधन गरेर जानुपर्छ भन्नेमा छलफल भएको बताउनुभयो समितिको अर्को बैठक भोलि फेरि बस्नेछ उच्च स्तरीय राजनैतिक समितिले फोटो सहितको मतदाता नामावली सङ्कलनको म्याद थप्न आग्रह गरेको छ उच्च स्तरीय राजनैतिक समितिका संयोजक एकीकृत एक एक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल धाल प्रचण्डले आज प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भेटेर फोटो सहितको मतदाता नामावलीमा छुटिएकालाई समेट्न म्याद थप्न आग्रह गर्नु भएको हो भेटपछि पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले आफूले नामावली सङ्कलनमा छुटेकालाई म्याद थपेर समेट्न आग्रह गरे र निर्वाचन आयोगले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिनुभयो अध्यक्ष प्रचण्डले आयोगले गरिरहेको चुनावी तयारीको प्रशंसा गर्नुभयो उम्मेद्वार मनोनयनको तालिका सार्वजनिक गरेर आयोगले सकारात्मक काम गरेको प्रचण्डको भनाइ थियो जवाफमा निर्वाचन आयोगले भने फेरि म्याद थप्दा पर्न सक्ने प्रभावको मूल्याङ्कन गरेर मात्र निर्णय गर्ने जवाफ दिएको निर्वाचन आयुक्त दोलक बहादुर गुरुङले जानकारी दिनुभयो आयोगका अनुसार स्वदेशमा रहेका करिब सात लाख मतदाता छुटेका छन् आयोगले असार मसान्तसम्म फोटोसहितको मतदाता नावलीमा नाम दर्ता गराउने समय दिएको थियो नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला आइतबार भारत भ्रमणमा हुने भएको छ भारत सरकारको निमन्त्रणामा उच्च स्तरीय राजनीतिक भेटघाटका लागि कोइराला आइतबार दिउँसो तिन बजेर चालिस मिनटमा एयर इन्डियाको उडान मार्फत नयाँ दिल्ली प्रस्थान गर्ने कङ्ग्रेसले जनाएको छ कङ्ग्रेस मुख्य सचिव चिन काजी श्रेष्ठले आज एक विज्ञप्ति जारी गरी कोइराला आइतबार भारत जान लागेको उल्लेख गर्नुभएको छ कोइरालासँगै महामन्त्रीद्वय प्रकाश मानसिंह र कृष्ण प्रसाद सिटोला पनि भारत जाने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ संयुक्त राष्ट्रसंघका महासचिव वानके मुनले शान्तिपूर्ण रूपमा संविधानसभा चुनाव सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ संविधान सभाको चुनावबाट अहिलेको गतिरोध अन्त्य हुने भएकाले सहयोगका लागि राष्ट्रसङ्घ तयार रहेको उहाँको भनाइ छ अमेरिका भ्रमणमा रहनुभएका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग राष्ट्रसङ्घको कार्यालयमा भएको भेटवार्तामा नेपालको राजनैतिक अवस्थाका विषयमा छलफल भएको थियो एमाले अध्यक्ष खनालले संविधान सभाको चुनावको तयारी र त्यसको प्राविधिक राजनैतिक र वैधानिक पक्षबारे महासचिव वानलाई जानकारी गराउनुभयो खले लोकतन्त्र र देशको राजनैतिक स्थिरतालाई चुनाव महत्वपूर्ण भएकोमा जोड दिनु भएको थियो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले तोकेकी समयमा संविधान सभाको निर्वाचन हुने बताउनु भएको छ प्रेस चौतारी नेपालदाङले गरेको कार्यक्रममा बोल्दै नेपालले मुलुकको निर्वाचनमा हुमिसकेकाले मङ्सिर चार गते जसरी पनि संविधान सभाको निर्वाचन हुने बताउनु भयो नेता नेपालले चुनाव विरोधी दलहरूलाई सहमतिमा ल्याउने नाममा चुनावको मिति सार्न नसकिने बताउनु उहाँले चुनावको विषयमा कसैसँग पनि सम्झौता नहुने बताउनु त्यस्तै चुनावको विरोध गर् वार्ताको माध्यमबाट सहमतिमा ल्याउनु पर्ने उहाँको भनाइ छ नेता नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहसँग साँठ गाँठ गर्न खोज्ने आफै समाप्त भएर जाने बताउनुभयो नेकपा माओवादी प्रति इङ्गित गर्दै भूतप्रेतहरूसँग साँठ गाँठ लोकतन्त्रको लोकतन्त्रवादी बन्न नसक्ने र आफै विलय भएर जाने उहाँले चेतावनी दिनुभयो राहत वितरण गर्दैमा पूर्व राजा ज्ञानेन्द्रलाई जेल हाल्छु भन्नु बाबुराम भट्टराईको सोचाइ ठिक नभएको नेपालको टिप्पणी नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले वार्ताका लागि उच्च स्तरीय राजनैतिक संयन्त्रमा सहभागी दलहरू नै इच्छुक नरोप लगने भखिल शिक्षक संगठन को प्रथम केन्द्रीय परिषद बैठक को राजधानी में आज उदघाटन करते वहां चार दल का नेता वार्ता को हल्ला उर्ता काग तैयार नौन भले यो माओवादीको पनि हार्ने स्थिति र अनिताबाट महेश मर्जाहरूले पनि हार्ने स्थिति यो हिसाबले गरिदियो भनेदेखि एउटा एकमै प्रकारको एउटा चाहिँ षड्यन्त्र भइरहेको छ भने बाटमा आउँछ बाटमा कुनै पनि हालतमा आउँदो पनि तर त्यो कोषलाई हामीले भन्यौँ उहाँले चार दलीय सिन्डिकेटले गरेका अलोकतान्त्रिक र असंवैधानिक कामलाई स्थान वार्तामा नजाने बताउनु भयो उहाँले चार दलले गरेको गलत कार्यमा आफूहरूलाई पनि सही छाप गराउन प्रयास गरेको भन्दै बिना शर्त वार्तामा बस्न तयार रहेको बताउनुभयो अध्यक्ष वैद्यले चार लोकतन्त्रको नाममा लोकतन्त्र नै समाप्त पारेर निर्दलीय सरकार गठन गरी देशमा फाँसीवादी व्यवस्था निम्ताउन चाहेको आरोप पनि लगाउनु भयो उहाँले आफूहरू प्रतिपक्षमा रहेर भए पनि लोकतन्त्रको रक्षाका लागि सङ्घर्ष गर्ने बताउनु भयो राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याउन ढिलो हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ राप्रपा अध्यक्ष श्रीबहादुर थापाले आज विज्ञप्ति जारी गरी चुनावी प्रक्रियामा असमत दलहरूलाई सहमतिमा ल्याउन र निर्वाचन क्षेत्र निर्धारणमा निकै ढिलो भएको बताउनु भएको छ राप्रपाले चुनाव गराउन सरकार निर्वाचन आयोगले देखाएको तत्परता प्रतिबद्धता एवं तयारीले निर्वाचनलाई सुनिश्चित गरेको बताएको छ राप्रपा अध्यक्ष थापाले मङ्सिर चारको निर्वाचन चुनौती र अवसर भएको भन्दै चुनावको तयारीमा जुट्न पार्टी नेता कार्यकर्ता र आम मतदातालाई आह्वान गर्नुभएको छ मुख्य राजनैतिक दलमा आबद्ध महिलाको संयुक्त सङ्घर्ष समितिले आउँदो संविधान सभामा महिलाको तेत्तिस प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरेको छ बिहान उच्च स्तरीय राजनैतिक समितिका संयोजक एवं एकीकृत एक नेकपा माओवादीका अध्यक्ष पुष्प कमल प्रचण्डलाई सङ्घर्ष समितिले ज्ञापन बुझाउँदै संविधान सभामा तेत्तिस सहभागिता सुनिश्चित गर्न माग गरेको हो समितिले संविधान सभामा मात्र नभएर राज्यका अरू निकायमा पनि तेत्तिस प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ समितिको ज्ञापन पत्र बुझ्दै समितिमा रहेका शीर्ष नेताहरूले महिलाको सहभागिता सुनिश्चितका लागि आफूहरू प्रतिबद्ध भएको बताएका छन् उच्च स्तरीय राजनैतिक समितिले संविधानसभा सदस्य सङ्ख्या चार सय एकानब्बे बनाउने भन्दै समानुपातिक प्रतिनिधित्वको प्रतिशत अन्ठाउन्नबाट घटाएर पचासमा झारेको प्रति राजनैतिक दल सम्बद्ध महिलाहरू पनि विरोधमा छन् यसो गर्दा संविधानसभामा महिलाको प्रतिनिधित्व कम हुने उनीहरूको धारणा रहेको छ प्रहरीले दुई वर्षअघि जनाको ज्यान जाने गरी काठमाडौँ बबर महलमा भएको बम विस्फोटमा संलग्न पाँचजनालाई पक्रेको छ विस्फोटक सामग्री बनाउने सामग्रीसहित संयुक्त जातीय मुक्ति मोर्चाका ब्रेन्द्र तामाङ सनबहादुर परियार निमा शेर्पा सन्तोष माझी र भानीनाथलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर हनुमान जनाएको छ पाँचजना काठमाडौँ उपत्यकामा संविधान सभा चुनाव बितोल्ने समयका पूर्वी चितवनको जयमङ्गलामा पोखरीमा डुबेर आज एक बालकको ज्यान गएको छ जयमङ्गलामा रहेको जोशी टा उद्योगमा बनाएको पानीको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर पृथ्वीनारायण नगरपालिका नम्बर आठ गोर्खाका टेकबहादुर कुबरका दस वर्षीय छोरा कविराज कुबरको ज्यान गएको हो कुबरसँगै अरू दुई बालक पनि पौडी खेल्न पोखरी गएका थिए पोखरीमा डुबेपछि अरू दुई बालकले कराएपछि नजिकै घाँस काटिरहेका स्थानीय हर्षबहादुर गुरुङ आएर पोखरीबाट बालकलाई निकालेका थिए अचित अवस्थामा रहेका ती बालक उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो कुबर परिवार एक महिना अघि मात्र चितवन आएर जय मङ्गलामा बस्दै आएका थिए जबरजस्ती चन्दा सङ्कन गरेको आरोपमा तीन दिन अघि पक्र परेका एकीकृत नेकपा माओवादी निकट ने वाइसएलका चारजना कार्यकर्तालाई जिल्ला अदालत चितवनले आज धरोटीमा रिहा गरेको छ उनीहरूलाई आज दिउँसो जनै पाँच धरोटीमा तारेक तोकेर रिहा गरेको जिल्ला अदालत चितवनका श्रेष्ठदार दिनबन्धु बरालले जानकारी दिनुभयो जिल्ला न्यायाधीश भोलाना चोलागाईको इजलासले तारिख दिएर धरोटीमा रिहा गरेको हो रिहा हुनेहरूमा वाइसिएल कार्यकर्ताहरू भरत मगर मनोज शेर्पा रवि प्राजुली र विशाल मरट्ठा रहेका छन् नानगढको एक व्यापारीसँग जबरजस्ती चन्दा लिन लागेको आरोपमा प्रहरले पक्राउ गरेको थियो यसअघि सार्वजनिक अपराध एन अन्तर्गत मुद्दा लागेका दुई कार्यकर्ता उत्तम गुरुङ र मधु नेवानेलाई प्रमुख जिलाधिकारी नरेन्द्रराज शर्मा के इजलासले हिजो नई धरोटी में थियो। रत्नगर सात सिसैमा लुकाइ सिपाही राखेको भनेको लाखौँ मूल्य बराबरको वैद्युतीय सामग्री वैध रहेको प्रहरीले जनाएको छ अनुसन्धान करिब सत्तरी लाख मूल्य बराबरको वैद्युतीय सामग्री वैध रहेको पाइएको इलाका प्रहरीकारले रत्नगरका प्रहरी, प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो ती सामग्रीहरू अवैध र प्रहरले बरामद गरेको भनेर केही दिनअघि सञ्चार माध्यममा समाचार प्रसारण र प्रकाशित भएको थियो प्राधिकरणको सातौँ आयोजना अन्तर्गत तेत्तिस र एघार केबी प्रसारण लाइनमा प्रयोगमा ल्याइने स्वसामग्री ठेकेदार जसमान लालचन्दको व्यक्तिगत रहेको अनुसन्धान पछि खुलेको प्रहरी निदेशक पन्तले बताउनुभयो अनुसन्धानका क्रममा ती सामग्रीका कागजपत्र रहेको र प्राधिकरण बुटवल शाखाका इन्जिनियर आएर सोसामग्री वैध रहेको पुष्टि भएको जानकारी ग्राहक उहाँले बताउनुभयो प्राधिकरणले नै ठेकेदार लालचन्दलाई पटक पटक ठेक्का दिने गरेको पनि पाइएको पन्तले बताउनुभयो यसअघि भरतपुरमा राखिएको ती सामग्रीहरू रत्नगरमा जग्गा खरिदपछि ठेकेदार लालचन्दले आफ्नो जग्गामा राखेको पन्तको भनाइ छ देशका प्रमुख प्रसारण लाइनमा ती सामग्रीहरू प्रयोगमा आउँछन् प्रहरी निरीक्षक पन्तले अनुसन्धानमा रहने त्यस्ता विषयवस्तुलाई पुष्टिपछि मात्र सत्य प्रकाशन र प्रसारण गर्न आग्रह गर्नुभएको छ चितवन मेडिकल कलेज एमबीबीएस अध्ययनरत निर्मल भट्टराय विगत छदिनि संपर्कहीन रहे बनप्पा बारह घर भाग भट्टराई कलेज को कैलाशनगर में रहकर होस्टेल जाने क्रम में नानगढ़ को पुल्चक एक होटल में खाजा खाए पी उ संपर्क विहीन आपूसगन खाजा खाने होटलमें छोड़ी उन्हींपर्कबर बताइए छ दिनदी बेपत्ता भट्टाई को, को खबर न आए पी चवन मेडिकल कलेज का विद्यार्थी उनको खोजी करदीना प्रहरीसंग आग्रह करमबीबीएस दोस वर्ष में अध्यनरत विद्या टोली ने आज जिला प्रहरी कार्य चितवन में ज्ञापन पत्र समेत बुझाया होस्टल जान भरबाट निस्क उस्टल नपुगे घर परिवार समेत चिंतित भैया एकीकृत नेकपा माओवादीले सुरु गरेको एक महिने चुनावी अभियान अन्तर्गत आज चितवन क्षेत्र नम्बर दुईमा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ रत्नगर तेह्र जय मङ्गलामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सर्वोत्तम डङ्गोलले प्रशिक्षण दिनुभएको थियो कार्यकर्तालाई प्रशिक्षण दिँदै केन्द्रीय सदस्य डङ्गोलले भङ्सेर चार गतेको लागि तोकेको दोस्रो संविधान सभाको निर्वाचन सफल बनाउन कार्यकर्ता रत्नगर नगर कमिटी सदस्य कृष्ण भट्टका पिता नन्दलाल भट्टको निधनको शोकसभासमेत गरिएको एक महिना चुनावी अभियान कार्यक्रमकी प्रचार प्रसार संयोजक सङ्गीता भट्टराईले जानकारी दिनुभयो सोही बेलाले क्षेत्र नम्बर दुईमा चुनाव प्रचार प्रसार गर्न एकीकृत एक नेकपा माओवादी नगर इन्चार्ज कृष्ण सापकोटाको सममा पाँच सय सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ पहिचानसहितको संता संहितासहितको संविधान दोस्रो संविधानसभा निर्वाचनका लागि जनसम्बन्ध अभियान भन्ने मूल नारासहित सुरु भएको चुनावी अभियान भौदौ दस गतेसम्म जारी रहनेछ नवलपरासी को सदरमुकाम परासिमावजनिकायचना को मांग करते एक दिन तैत्तीसवटा निवेदन दर्ता भैया सूचना को हक संबंधी तालीम पाया जिन्न तहका का, का तैत्तीस जना नागरिक ने सूचना पाना का जिल्ला स्थित सार्वजनिक निकायमा निवेदन दिएका हुन् सबैभन्दा बढी पाँचवटा निवेदन रामग्राम नगरपालिकामा दर्ता भएका छन् सूचना माग गर्न गएका स्थानीयवासीलाई सूचना दिनका के लागि केही कार्यालयहरूले आनाकानी गरे पनि निवेदन भने दर्ता गरी सूचना लिन आउनु भने समय दिइपठाएका छन् जिल्लाको पच्चिसवटा सार्वजनिक निकायमा सूचनाको माग गर्दै निवेदन दर्ता भएको बताइएको छ सुनको भाउमा यो हप्ता तीव्र उतार चढाव देखिएको छ आइतबार र सोमबार बाहन्न तिन सय तथा मङ्गलबार बाहन्न हजार छ सय रुपियाँ रहेको सुनको भाउ वातै बढेर बुधबार त्रिपन्न हजार नौ सय रुपियाँ पुगेको थियो त्यसपछि फेरि घट्दै आज बाहन्न हजार झरेको हो यो भाउ बिहिबारको तुलनामा एक हजार कम हो अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ र डलरको विनियम दर घटबट भएकाले नेपाली बजारमा सुनको भावमा असर परेको व्यवसायहरूले बताएका छन् यस्तै यो हप्ता चाँदीको भाउ पनि घटबड भएको छ आइतबार र सोमबार आठ सय बिस रुपियाँ कारोबार भएको चाँदी उकालो लाग्दै बुधबार आठ सय तोलाको पुगेको थियो त्यसै तापनि लगातार घट्दै आज आठ सय तोलामा कारोबार भइरहेको नेपाल सुनसाँती व्यवसायी महासङ्घले जनाएको छ अब पालो अर्पण जुन आवासको अर्पणजनावासमा हिजो हामीले सोधेका थियौँ उच्च स्तरीय राजनैतिक समितिले संविधानसभा चुनावको वातावरण बनाउन नसकेको भन्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइप्रति तपाईँ के भन्नुहुन्छ ए हेर्दा त्यस्तै लाग्छ बेस समय नै समय बाँकी नै छ र सी सहयोगको आवश्यक सबैको सहयोग आवश्यक छ तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ हेर्दा त्यस्तै लाग्छ भन्नेमा 48 प्रतिशत बे समय बाँकी नै छ भन्नेमा सत्र प्रतिशत र सी सबैको सहयोग आवश्यक छ भन्नेमा पैँतिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा धन्यवाद वा भोलिको लागि हाम्रो प्रश्न छ संविधान सभामा तेत्तिस प्रतिशत सहभागिता सुनिश्चित गर्न महिलाहरूले गरेको मागप्रति तपाईँको विचार के छ ए अधिकारका लागि बेतुक छैन र सी स्वाभाविकै हो अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक पीओएलएल पोल टाइप करी आपूलाई सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न मठा सकू अर्पण जन को मत परिणाम हर एक साझ पांच अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नानगढ हेटोडा बिग सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन औ बिसी काठमाडौँ मुग्लिन दमोली पोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि खुला छन् शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस विदेशका समाचारहरू हिंसात्मक घटनामा वृद्धि र मौसममा आएको परिवर्तनको अन्तर सम्बन्ध रहेको अमेरिकी अनुसन्धानकर्ताहरूले दावी गरेका छन् तापक्रम या वर्षमा सामान्य परिवर्तन आएको अवस्थामा पनि हिंसात्मक आक्रमण बलात्कार हत्या र सामूहिक द्वन्द्व र युद्ध बढेको पाइएको उनीहरूको भनाइ छ युनिभर्सिटी अफ क्यालिफोर्नियाका बेगेले मौसम परिवर्तनमा बढ्दो प्रभावले विश्वलाई थप हिंसाग्रस्त बनाउँदै लगेको अनुसन्धानका क्रममा पाइएको बताएका छन् जलवायु परिवर्तनले मुख्य गरी कृषि क्षेत्रमा बढी प्रभाव पारेकाले यसले आर्थिक अवस्थामा परिवर्तन आएको त्यसको असर स्वरूप मानिसलाई विद्रोहको अवस्थामा पुर्याउने अनुसन्धानकर्ताहरूले बताएका छन् यस्तै बढ्दो गर्मीले मानिसलाई आक्रामक बनाउने उनीहरूको तर्क छ अनुसन्धानकर्ताले भारतमा हालैको कडेरीका कारण बढेको आन्तरिक हिंसा तथा अमेरिकामा बढ्दो गर्मीका दौरान बढेको आक्रमण बलात्कार र हत्याको घटनालाई उदाहरणका रूपमा उल्लेख गरेका छन् उत्तर कोरियामा हालै आएको बाढीबाट पीडितहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस संस्थाले करिब तिन लाख बिस हजार अमेरिकी डलर बराबरको रकम आपतकालीन सहायता गर्ने भएको छ जुलाई महिनाको सुरुदेखि उत्तर कोरियामा परेको मुसलधारी वर्षाका कारण राष्ट्रव्यापी रूपमा आएको बाढी र पहिरोले तेत्तिसजनाको मृत्यु हुनाका साथै अठार व्यक्ति बेपत्ता भएका सो रेडक्रस संस्थाले जनाएको छ बाढी र पहिरोगका कारण चार हजार घरपरिवारले आफ्नो घरबार गुमाएका र एघार हजार तिन सय सतहत्तर बस्ती प्रभावित भएको बताइएको छ यसैगरी उक्त बाढीबाट अन्दाजी पचास हजार व्यक्ति विस्थापित भएका छन् खेल समाचार दक्षिण अफ्रिका र श्रीलङ्का बीचको पहिलो टी क्रिकेट आज हुँदैछ पाँच एक दिवसीय सार चार एकले आफ्नो पक्षमा पारेको घरेलु टोली श्रीलङ्का टी मा पनि सुखद सुरुवात गर्न चाहन्छ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 प्रमुख चार दलहरूले चुनावको विरोधमा रहेका दलहरूसँग बेग्ला बेग्लै वार्ता गर्ने निर्वाचनलाई सफल बनाउन तयारीको प्रक्रियालाई तीव्रतापूर्वक अगाडि बढाउने मतदाता नावोली संकको म्या थप्न निर्वाचन आयोगलाई आग्रह आग कंग्रेसका सभापति सुशील कोइराला आइतबार भारत भ्रमणमा जाने शान्तिपूर्ण रूपमा संविधान सभा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको राष्ट्रसंघका महासचिव मुनको विश्वास पूर्वी चितवनको जय मंगलामा पोखरीमा डुबेर आज एक बालकको ज्यान गयो जबरजस्ती चन्दा सङ्कन गरेको आरोपमा पक्र परेका वाइसेलका चारजना कार्यकर्ता धरोटीमा रिहा मौसम परिवर्तनमा बढ्दो प्रभावले विश्वलाई थप हिंसाग्रस्त बनाउँदै लगेको अमेरिकी अनुसन्धानकर्ताको दावी उत्तर कोरियाका बाढीपीतलाई अन्तर्राष्ट्रिय रेडक्रसले सहयोग गर्ने र दक्षिण अफ्रिका र श्रीलङ्का बीचको पहिलो टी क्रिकेट आज बेलुका हुँदै अवस्थ सांज पांच बजे के अर्पण बुलेटिन सको ध्रवराज बिदा भई नमस्कार